नमस्कार लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगाआसँगै इन्टरनेट अनलाइनमारेकै साथ सुनिरहनु भएको साँझ साढे छ सा बजेकोमा स्वागत छ म ध्रुवराज खाल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 आज दिन से पानी के स्तर यता जिल्ला विपद व्यवस्थापन समिति चितमनले बाढी प्रभावित क्षेत्रमा हुन सक्ने सम्भावित क्षेत्र न्यूनीकरणका लागि पूर्व तयारी अवस्थामा रहन विषयगत समितिहरूलाई आग्रह गरेको छ समितिको आज बसेको बैठकमा बाढी प्रभावित क्षेत्रमा तत्काल राहत खोज तथा उद्धारका लागि आवश्यक तैयारी अवस्थ्रह नारायणी नदी में पानी केवस्था समिति आज बस पश्चिम चितवन का चार गावि नारायणी नदी के मंगलपुर गुंजानगर दिव्य नगर रेगौली गावि बाड़ी के उच्च जोखिम रहता व्यवस्थापन समिति संयोजक सहायक प्रमुख जिला शिवराम गि नदी में आयोजित धनझन को क्षति कर सकने भाई स्थल को खोजी संचार पहुंच में रहने आग्रह कर रत्नगर पाँच बाघमाराको रमाइलो बस्तीका बाढीपीतलाई बसुली तिनमा रहेको मालपुर माविमा राखिएको छ बुढी राप्ती र रा खगेरी खोलामा आएको बाढीले बाघमारामा रहेको सुकुम्बासी बस्ती डुबानमा परेपछि उनीहरूलाई विद्यालयमा राखिएको हो बाढीका कारण ती सबै घरधुरी प्रभावित भएपछि दैविक प्रकोप उद्धार समिति बल्सुलीले उनीहरूलाई विद्यालयमा लगेर आश्रय दिएको हो एक्काइस घर परिवारमा तिरा तिरयासी जनसख्या भेपी छियालीस जना मद्यालय में आश्रय लस बाकीर में गए बस को बचोली गावस का सचिव तेजेन्द्रनाथ लमीसाने जानकारी दूंभ बस्ती में साथ तत्काल उद्धार कर लगे ती घर परिवार नजीक भाई मानवीयता को नाता विद्यालय में लगे आश्रय देखकर लमीसानेता आश्रय लसिक बागमा मध्यवर्ती सामुदायिक बनने खानपीन व्यवस्था पीड़ित परिवार हिजोदि ननली खानपिनको व्यवस्था मिलाएको लामी छानेले बताउनु भयो प्रभावित क्षेत्रबाट स्थानीयले ज्यान जोगाए पनि भौतिक सामग्रीको भने क्षति बिहोर्नु परेको छ विद्यालयमा आश्रय लिएर बसेकाहरूले खाना पाए पनि सुत्नको लागि ओड्ने ओछ्याउने र लगाउन कपडा नभएको गुनासो गरेका छन् बस्तीका सबै घरहरू कच्ची भएकाले तत्काल त्यहाँ गएर बस्न नसक्ने अवस्था बस रहेको बस्तीका अगुवा रामचरण अधिकारीले जानकारी दिनुभयो उहाँले बाढी घरमा पसेपछि भित्र रहेका अन्नपात क्षति पुगेको बताउनु भयो त्यहाँ पालेका भैँसी रङ्गुर खोला र बुढी राप्ती प्रभावित सुकुम्बाको जिल्ला विपद व्यवस्थापन समितिको टोलीले आज स्थलगत अनुगमन गरेको छ निमित्त प्रमुख जिल्लाधिकारी शिवराम गेलाल जिल्ला विकास समितिका सूचना अधिकृत एवं फोकल पर्सन बलराम लोइटेल नेपाल रेड सोसाइटी प्रतिनिधि नेपाल प्रहरी सशस्त्र ले अवलोकन गरेको थियो बस्तीको अवलोकनपछि निमित्त प्रमुख जिल्लाधिकारी गेलाले पीडितहरूलाई राहतको बन्दोबस्त गर्ने आश्वासन दिनुभयो नेपाल रेड क्रस सोसाइटी मार्फत राहतको व्यवस्था मिलाइने उहाँले बताउनुभयो रत्नगर पाँच बागमारामा रहेको सुकुम्बासी बस्तीमा बाढी पसेपछि दुईजना क्रियापुत्रीको विजोग भएको छ श्रीमानको मृत्युपछि श्रीमती रेणुका कुमार र छोरा जितेन्द्र कुमार क्रिया बसेका थिए भरतपुर यज्ञपुरीमा भाडामा बस्दै आएका उनीहरू त्यहाँ क्रिया बस्न नदिएपछि भाइको घरमा आएर क्रिया बसेका थिए कसैसँग नजोई क्रिया बस्नुपर्ने हो बाढी आएपछि हामीलाई समस्या भयो रेणुकाले भन्नुभयो बाढीले गर्दा राम्ररी श्रीमानको क्रिया पनि गर्न पाइएन बाढी एकै कारण आफहरूको विजोग भएको भन्दै उहाँले उपयुक्त वातावरण मिलाउन आग्रह गर्नुभएको छ क्रियापुत्रीहरूलाई सोही विद्यालयमै बासको व्यवस्था मिलाइएको भए पनि समस्या भएको छ आफहरू फलफुलको मात्र भरमा बस्न बाध्य भएको पीडित रेणुका कुमारले गुनासो गर्नुभयो पर्वी चितवन को शक्तिखोर में बाढ़ी रहुवा जान गुमा दुईजना को परिवार आज राहत विण में काम करे शक्तिखोर दुई राजकीस वर्षीय रेणुका चेपांग को शक्तिखोर आठ का चालीस वर्षीय मोर्चुङ्गा चेपाङको खोलाले बगाएर ज्यान गएको थियो रेणुकाको बारेमा काम गर्दै गर्दा माथिबाट खसेको पहिरोले पुरेको थियो भने मोर्चुङ्गाको कर खोला तर्ने क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् चितवनका राजनैतिक दल र जिल्ला विकास समितिका प्रतिनिधि सहित कोठुलीले मृतकका परिवारलाई तत्कालको लागि प्रति परिवार पाँच हजार राहत प्रदान गरेको हो मृतकका परिवारलाई तत्काल राहत स्वरूप पाँच नगद प्रदान गरिएको जिल्ला विकास समिति चितवनका निमित्त स्थानीय विकास अधिकारी विश्व मर जानकारी टोली नेपाली टोलींग्रेस तो सचिव जीत नारायण श्रेष्ठ नेक्यक्ष जगन्नाथ थपले लगाय टोली सहभागी थी अविरल वर्षाका कारण चितोवनका माछा पोखरीमा क्षति पुगेको छ नेपाल मत्स्य व्यवसाय सङ्घ चितुवनले दिएको जानकारी अनुसार गुन्जनगर तीनमा दस विघा क्षेत्र पार्वतीपुर छमा तीन बिघा पिप्लेकमा एक बिघा माडीमा दुई विघा क्षेत्रमा रहेका माछा पोखरीमा क्षति पुर्याएको छ संघका अध्यक्ष जगेन्द्र महतोले माछा पालनको केन्द्र बन्दै गएको जिल्लामा माछा पोखरीमा पुगेको क्षतिले कृषकहरू मार्न परेको बताउनुभयो गत वर्ष मात्र एक हेक्टर जलाश माछा पालनका लागि थप भएकोलेक्टर क्षेत्रमा माछा गर्ने कृषकलाई चालिस लाख अनुदान समेत दिएको थियो माछा आकर्षित भएका कृषकहरूको माछा पोखरीमा पुगेको क्षतिको उचित राहत दिलाउन तथ्याङ्क सङ्कलन गरिन लागेको सङ्घले जनाएको छ चितवनमा हालसम्म सोह्र बिघा क्षेत्रमा रहेका माछा पोखरीमा बाढीले असर गरेको छ जिल्ला कृषि विकास कार्यालय चितवनकी प्राविधिक सहायक सन्त कुमारी कनालले बाढीले धान माछामा पुर्याएको वास्तविक क्षतिको तथ्याङ्क लिने काम भइरहेको जानकारी दिनुभएको छ चितवनमा हाल तिन सय छयासी हेक्टरमा माछा पालन हुँदै आएको तथ्याङ्क कृषि कार्यालयको छ चितवनमा वर्षनी एक मेट्रिक टन माछा उत्पादन हुँदै आएको पाइन्छ जिल्ला कृषि विकास कार्यालयमा मत्स्य विकास अधिकृत सरुवा भएर भाय, गएपछि माछा किसानहरूलाई समस्या आएको पढ़ते आकदवन को कविलासचार सत्र किलोमा पहिरो खस्ता अवृद्ध भएको नानगढ मोग्लिङ सडक अपरान्ददेखि सुचारु भएको छ अविरल वर्षासँगै आएको पहिरोले मध्याहदेखि सडक अवृद्ध भएको थियो डिभिजन सडक कारले भरतपुरबाट गएको डोजरले पहिरो पन्छाएपछि बाटो सुचारू भएको जिल्ला प्रहरी कार्य चितवनका प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिनुभयो पहिरो हटाएपछि बिचबाट अलपत्रमा परेका सवारी साधन आफ्नो गन्तव्यमा लागेका छन् यो बाटो भएर पूर्वी तथा पश्चिम नेपाल जाने झण्डै सात हजार दैनिक चल्दन आइतबारदेखि वर्षा कम हुने भएको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि बेलुकासम्म वर्षा रोकिने सम्भावना छैन मनसुन सक्रिय भएपछि दुई दिनदेखि देशैभर झरी परिरहेको छ आइतबारबाट भने कर्मश वर्षा कम हुने महाशाखाका मौसमविद वरुण पौडेलले रेडियो अर्पणलाई जानकारी दिनुभयो अहिले देशैभर अविरल वर्षा भइरहेको छ यो प्रक्रिया भोलि बेलुकासम्म निरन्तर चल्नेछ मौसमविद पौडेलले भन्नुभयो न्यून चापीय क्षेत्रको रेखा नेपालको मेचीदेखि महाकाली परख देशभर एक साथ वर्षा भैर हो आज रोली आकाश खुले रही बाल संरक्षण तथा बाल श्रम न्यूनीकरण पारिवारिक पुनर् एकीकरण गरिएकोले ती बालिकालाई पुन एकीकरण गरी आय आर्जनका लागि दुईवटा बाख्रा सहयोग र शैक्षिक सामग्री हस्तान्तरण पनि गरेको छ बाल मैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत परिवारको आर्थिक अवस्थाको कारणले सानोदेखि घरेलु लागेका बालिकालाई श्रमबाट छुटाई परिवारको जिम्मा लगाएको संघले जनाएको छ कार्यक्रम संघका निवर्तमान अध्यक्ष तथा बाल संरक्षण तथा बाल श्रम न्यूनीकरण कार्यक्रमका संयोजक दीपक कुमार कर्मचारीको अध्यक्षता तथा टोल विकास संस्था नगर समन्वय समिति रत्नगरका अध्यक्ष बाबुराम गौतमको प्रमुख आतिथ्यतामा भएको थियो करिब बिस वर्ष तराई सामुदायिक वन कार्यक्रम अन्तर्गत लगाएका शिशुहरू संरक्षण र उचित रेखि कबामा मासेका छन् सचेतमा लगाएका शिशुका काठबाट आमदानी हुने करोडौँ रुपियाँ बराबरको राजस्व समेत सङ्कलन भएको छैन तराई सामुदायिक वन कार्यक्रम अन्तर्गत लगाएका सयौँ शिशोका रुखहरू व्यक्तिगत तथा संस्थागत रूपमा नै जथाभावी मासिएका हुन् शिशोका रुखहरूको स्वामित्व जिल्ला वन कार्यालय चितवनले आफ्नो स्वामित्वमा राख्नुपर्ने भए पनि त्यसो भएको छैन ना। नारायणी लेफ्ट अन्तर्गत क्षेत्रपुर भरतपुर ओह्रालो हुँदै पश्चिम चितवन पुग्ने बी नहरस बसेनी कलेज अफ मेडिकल साइन्सेस भरतपुर हाकिमचोक हुँदै जाने सिएल वान नहर र भोजाड गोन्द्राङ हुँदै पश्चिम चितवनको गुलाब बाग लगिएको सी म्यान नहर क्षेत्रमा करोडौँ मूल्य बराबरका शिशुका रुखहरू बेपत्ता भएका छन् सो क्षेत्रमा रहेका शिशुका भोटहरूको सन्दर्भमा जिल्लावन कार्यालय मध्यमाञ्चल सिम्चाई विकास डिभिजन नम्बर पाँच भरतपुर नारायणी लिफ्ट सिम्चाई जल उपभोक्ता समितिले वास्ता गरेको छैन नहर क्षेत्रका शिशुहरू सिसौका काठहरू कसले लग्यो भन्ने विषयमा ती तिनवटै सरकार निकायलाई जानकारी नभएको बताएका सन्दर्भमा पटक जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको भए पनि वास्ता नगरेको नारायणी लिफ्ट सिम्चाई जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर राणाहाटले बताउनुभयो जिल्ला कारागार चितवनमा रहेका महिला बन्दी कैदीहरूमध्ये धेरै मात्रामा स्त्री तथा प्रसुति रोगको समस्या देखिएको पाइएको छ चिकित्सक श्रीमती सङ्घ चितवनले आज आयोजना गरेको महिला बन्दी कैदीको स्वास्थ्य परीक्षण क्रममा यस्तो भेटिएको हो काराबार कारागारमा रहेका उना पचासजना महिला बन्दी कैदीमध्ये पच्चिसजनामा यो रोगको समस्या देखिएको अन्यमा भने घाँटी र छातीको समस्या रहेको भेटिएको छ नारायणी कला मन्दिर नानगढले भदौ एक गते श्रीकृष्ण जन्माष्टमीको दिन रूपाई जात्रा गर्ने भएको छ आफ्नै परिसरमा आज पत्रकार स्मरण गरी मौलिक संस्कृतिलाई जगेर्ना गर्दै नेपाली साहित्य कला र संस्कृतिलाई उत्थान गर्ने उद्देश्यका साथ रूपाईँ यात्रा गर्नु लागेको आयोजकले जानकारी दिएको छ कृषि प्रधान देशका कृषकहरूको क्रियाकलापलाई नाटकीय शैलीमा प्रदर्शन गर्दै रोपाईँ जात्रा ठा रमाइलो रूपमा मनोरञ्जनपूर्ण तरिकाले जात्रा निकाल्ने नारायणी कला मन्दिरका अध्यक्ष दिलीप पियाले जानकारी दिनुभयो पञ्चे बाजाका तालमा बावसीहरूले देखाएको बाटो पहिल्याउँदै श्रृङ्गारले चिटिक्का परेका रोपारेहरू बिउबकी धान रोपेको नक्कल गर्ने आयोजकले जानकारी दिएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ बाढी पहिरोबाट धनझनको क्षति कम गर्नको बढी जिम्मेवार हुनुपर्ला ए स्वयं व्यक्ति बी सरकार र सेत दुवै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 पालो ट्राफिक खबर नारायणगढ़ बिग सड़क खंड खुला नानगढ़ मुगलिन मुगलिन अब काठम्डो मुगलिन दमौली पोखरा नानगढ़ सड़क खंडलास प्रिंट रत्नगर एक मौसम सम्बन्धी जानकारी चिदौन जिल्लाको भोलिको अधिकतम तापक्रम बत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ भोलि दिनभर जस्तो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम एरिसप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 पालो सामुदायिक आवाजको लगातारको वर्षाका कारण चितवन लगा देशभरिको जनजीवन अस्तव्यस्त भएको छ कतिपयले ज्यान गुमाएका छन् भने कतिपयको धनको क्षति भएको छ यसैबीच आज हामीले रत्नगर पाँचका बाढी पीडितहरूलाई के समस्या छ र तत्कालको लागि सम्बन्धित निकायले के गर्नु पर्ला भनी सोधेका छौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै अब बाढी आएको बेलामा के समस्या छ र अब त्यही त घरहरू बगाउने यताउता भयो अब मेरो सामानहरू केही थन्कन छैन सामानहरू त्यस्तै बगायो होला अब समस्या अब यहाँ त अहिले के छ र अब अहिले केही पनि छैन यहाँ न लोगा छ ओछ्याउनेहरू छैन ओर्नेहरू छैन ओर्ने ओछ्याउनेहरू छैन अब अहिले अब उयो कियाकुद्रीहरूलाई अब खानेको पनि अब समस्या नै पऱ्यो नि बगाएर खानापिना पाइएन अब यही अब यताउता गर पर्यो अब घरहरूको यताउता बगाए पनि हेरिदिनु पर्यो कुखुरा बाख्रा भैँसी मरेको पनि हेरिदिनु पऱ्यो रासन पानीहरू अब भिज्यो होला त्यो नि हेरिदिनु पऱ्यो अब कपडा सपडाहरू नि हेरिदिनु पऱ्यो त्यही चाहिँ सरकारले के गर्नुपर्छ भन्ने कुरोमा चाहिँ अब हामीले पहिल्यैदेखि सरकारसम्म चाहिँ पनि दबाब दिँदै आएको थियौँ होइन हामीलाई तत्कालै तटबन्धन चाहिँ हुनु पऱ्यो तटबन्धन हुनबाट चाहिँ हामी वञ्चित भएको कारणले पनि यो हो कि भन्ने कुरो चाहिँ हामीलाई भएको छ कति घर पकी बनाउनु सकिँदैन कति घर पनि तपाईँको बस्ने अवस्थाको देखेको छैन किनभने बाँध पुग्यो तिन चार वर्ष भयो घर बनाएको बाँध पुगेको छ पानीको बेबले गर्दाखेरि तपाईँको घर ढल्किएको छ तत्काललाई चाहिँ अब सरकारले हामीलाई के गर्नु पऱ्यो भने राहत वितरणको लागि चाहिँ हामीलाई राहतको काम गरिदिनु पऱ्यो होइन हाम्रो अब अहिले केही पनि छैन अब घर सर्वप्रथम त घरै छैन अब घर भत्किन्छ भोलि गएर हामी बने अवस्थाै छैन त्यहाँ त्यो घरको लागि चाहिँ केही गरिदिनु सर अब सुन सब जमाइ को चार चार हमें तेजी कर दूध भाग होना होना सरकार अब हमें अब तैंरा बनाकर रखी तो घर को अब सब बित्ता होल्के घर अब भेसा होनी सामुदायिक आवाज सामुदायिक आवाजसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको कुनै घटना दुर्घटना घटेका छन् सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गरिदिनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छप्पन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सय तिस फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय एकतिस तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इन्टरनेट साथ भएको साँझ साढे छ बजेको